नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा संसारभरि के साथ सुनिरहनु भएको बिहान सात बजीको अर्पण स्थानीय स्वागत छ म सुजिता हमालमा जिल्ला कारागार भरतपुरमा अस्वस्थ बन्दे कैदीहरूको संख्या बढ्दै गएको छ मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा क्यान्सरका अतिरिक्त अन्य रोगको उपचार सहज हुने भएपछि बिरामी कैदी बन्दीलाई राजधानीपछि स्थानान्तरणका लागि चितवन प्राथमिकतामा राखिन्छ अहिले जिल्ला कारागार चितवनमा छत्तीस जना अस्वस्थ बन्दी कैदीहरू रहेको कारागारले जनाएको छ जसमध्ये उच्च रक्तचापसँगै क्यान्सरका बिरामी रहेका छन् उच्च रक्तचापका चौध जना मिर्गौला र पित्तथैलीमा पत्थरी भएका नौजना मधुमेहका चारजना मानसिक रोगी तीनजना र मुखु क्यान्सरको एकजना बिरामी रहेको कारागारका जेलर कमल प्रसाद जानकारी दिनुभएको छ जिल्लामा अस्पतालहरू वृद्धि भए कारगारमा बन्दी कैदीको चाप पनि बढेको उहाँले बताउनु भएको छ अन्यन्त्र बिरामी भएका बन्दी कैदीलाई चितवन पठाउने गरेका कारण समस्या बढ्दै गएको जेलर काफ्ले बताउनु भयो यसैबीच मौसम परिवर्तन सँगै जिल्ला कारगार चितवनमा भाइरल ज्वरोको समस्या देखिएको छ विगत तीन दिनदेखि कारगार चितवनमा यस्तो समस्या देखिएको हो मौसममा आएको परिवर्तन अहिले जिल्ला कारगार चितवनमा भाइरलका कारण पच्चिस जना बिरामी परेका छन् जेलर काफ्लेका अनुसार कैदी बन्दीहरूमा ज्वरो आउने टाउको दुख्ने रुगाखोकी लाग्ने जस्ता समस्या देखिएको छ यसलाई नियन्त्रणमा लिनका लागि कारागार प्रशासनले विभिन्न प्रयास अपनाए पनि नसकिएको र सामूहिक बसोबासका कारण सरू रोग फैलिने खतरा बढेको उहाँले बताउनु भएको छ एक जनाको क्षमतामा रहेको सो कारागारमा अहिले चार जना बन्दी कैदी रहेका छन् जसमध्ये गैंडा तस्करीको अभियोगका कैदीबन्दी धेरै रहेका छन् जिल्ला ट्राफिक प्रहरीकाले चितवनको सक्रियताका कारणले राजस्व संकलनमा सकारात्मक संकेत देखिए तापनि दुर्घटना न्यूनीकरणमा सुधार आउन सकेको छैन चितवनमा सवारी दुर्घटनामा कुनै पनि सुधार आउन नसकेपछि प्रहरीको सक्रियता उपलब्धिमूलक बन्न सकेको छैन जिल्ला ट्राफिक प्रहरीकालेको तथ्याङ्कले नि गत वर्षभन्दा यो वर्ष सवारी दुर्घटनाको सङ्ख्या बढी देखाएको छ सवारी चेकजाँचको क्रममा कारबाहीमा परेका सवारी साधनबाट सङ्कलन हुने राजस्वमा भने यस वर्ष उल्लेख्य सुधार आएको छ ट्राफिक प्रहरले ट्राफिक नियमको पालना नगर्ने बिना लाइसेन्स सवारी साधन चलाउने मादक पदार्थ सेवन गरी सवारी साधन चालकलाई कारवाहीको दायरामा ल्याउने गरेको छ गत आर्थिक वर्ष दुई हजार अडसठी उनसत्तरीमा परेका पैंतिस हजार सवारी साधनबाट चौवालिस लाख राजस्व सङ्कलन भएको थियो सोभन्दा अगाडिका दुई दुई आर्थिक वर्षहरूमा यो रकम सत्र हजारको हरारीमा मात्र सीमित रहेको थियो चालू आर्थिक वर्षको ज्येष्ठ महिनाको मसान्तसम्ममा कारबाही र राजस्वमा समेत वृद्धि भएको छ जसबाट कार्ले साठी लाख बिस हजार पचास रुपियाँ राजस्व सङ्कलन गरेको छ चालु आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्म चितवनमा भएका एक सवारी दुर्घटनामा परि पचपन्न जनाले ज्यान गुमाएका छन् गत वर्ष भने छयानब्बेवटा सुवारी दुर्घटनामा परि जनाले ज्यान गुमाउनु परेको थियो ट्राफिक प्रहरीको सक्रियताका कारणले राजस्व सङ्कलनमा सुधार आए पनि चालकमा सचेतनाको कमी सवारी साधनको बढ्दो चाप र सड़कको कमजोर अवस्थाले दुर्घटनामा कमियाउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन श्रेष्ठले बताउनुभयो फोटोसहितको मतदाता नामाली नाम दर्ता गर्न निर्वाचन कार्य चितवन आउनेहरूको चाप बढ्न थालेको छ निर्वाचन आयोगले मोबाइलमा नाम दर्ता गर्न अनुरोध गर्दै म्यासेज नै पठाउन थालेपछि काम व्यस्तता र व्यवस्था गर्दै आएकाहरू पनि नामौली दर्ता गर्न निर्वाचनका प्रशासनकालयमै पुग्न थालेका छन् साल भाद्र महिनाबाट सुरु गरिएको फोटो सहितको मतदाता नामावली संकलन अब अन्तिम चरणमा आइपुगेको छ असारमा सान्तसम्म पनि नाम दर्ता नगराउनेहरू आगामी संविधानसभाको निर्वाचनमा मतदान गर्नबाट स्वत वञ्चित हुने भएकाले मताधिकार सुरक्षित गर्न नाम दर्ता नगरेकाले नाम दर्ता गर्ने दर्ता नगरेकाले नाम ठेगाना रुजु जिल्ला निर्वाचन कार्य नै जाने गरेका छन् चितवनमा हालसम्म दुई जनाको नामावली संकलन भएको जिल्ला निर्वाचन कार्य चितवनले जनाएको छ गएको संविधानसभाको निर्वाचन मा लाख बयासी हजार पाँच सय असीले नाम दर्ता गरेकोमा दुई लाख चालिस हजार एक सय एकाउन्न जना मतदाताले मात्रै मत खसालीको निर्वाचन कार्य चितवनको तथ्याङ्क रहेको छ नामावली संकलनका लागि जिल्ला प्रशासन कार्य चितवनको परिसर र निर्वाचन कार्य परिसरमा डेस्क स्थापना गरी मतदाता नामावली संकलन कार्यलाई तीव्र पारिएको छ डेंगु रोगबाट बस्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले चितौनमा हिजोदेखि लामखुट्टीको लार्वा खोजी नष्ट गर्ने अभियान शुरू गरेको छ जिल्लाका दुई नगरपालिकामा तीन दिनसम्म यो अभियान सञ्चालन गरिनेछ रत्नगर नगरपालिका र भरतपुर नगरपालिकाका सबै ओडामा घर पुगेर लार्वा नष्ट गरिने जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख सिंह गोदारले जानकारी दिनुभएको छ लार्वा खोजेर नष्ट गर्ने अभियानसँगै प्रत्येक घर पुगेर जनचेतना समेत फैलाउने उहाँले बताउनु छ अभियानका लागि दुई नगरपालिका जनस्वास्थ्य कार्यालयका सुपरभाइजर बाहेक एक सय पचासजना स्वयंसेविका खटाइएको छ जनसङ्ख्याको चाप बढी भएका ठाउँहरूमा यस रोग चाँडै नै सर्ने भएकाले पहिलो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 केही न्यूनीकरण भाइको छ चितवनको पहाडी गाविसमा बस्ने चेपाङहरूलाई जीविकोपार्जनमा सहज बनाउनका लागि पहाडी क्षेत्रमा चिउरीको वृक्षारोपण शुरू गरिने भएको छ यो वर्ष झण्डै दस हजार चिउरीको बिरुवा पहाडी क्षेत्रमा रोपिने चितवन वन का सहायक वन अधिकृत सनम पाठकले बताउनु भएको छ शक्तिखोर सिद्धि कोराक लोथर लगायत पहाडी गाविसमा रहेका चेपाङ बस्तीमा बिरुवा रोप्ने जनाइएको छ स्थानीय चेपाङहरूलाई नै चिउरीको बिरुवा उपलब्ध गराएर जिल्ला वन कार्यालय चितवनले चिउरीको वृक्षारोपण अभियान सुरु गर्न को हो महिलाहरूलाई सिपमूलक सिप सिकी आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वी चितोङको बछौलीमा दुई महिना एम्ब्राइडरी तालिम हिजोदेखि सुरु भएको छ मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र तराई भूपरिधि कार्यक्रमको आर्थिक सहयोगमा सामुदायिक चिनो पसल तथा सौराह सामुदायिक पुस्तकालयले आयोजना गरेको सो तालिममा पन्ध्रजनाको सहभागिता रहेको छ तालिममा सहभागीहरूलाई प्रशिक्षक सुस्मिता तामाङले मेसिनबाट कपडामा विभिन्न चित्रहरू बनाउन सिकाउने छिन् मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव चापाकाई प्रमुख अतिथि रहनुभएको उद्घाटन कार्यक्रम सामुदायिक चिनो पसलकी अध्यक्ष धनकुमारी रेग्मीको अध्यक्षतामा भएको थियो नौलप्रासीको दक्षिणे भेगको अधिकांश गाविस अन्तर्गत रहेका स्वास्थ्य चौकीमा बिरामीहरूको चाप बढेको छ बदलिँदो मौसम र बढ्दो गर्मीका कारण प्रतापपुर पक्ली गुठी पर्सौनी त्रिवेणी कुडिया सुमनी ठुलेखरिटो रोपैला लगायतका उपस्वास्थ्य चौकीमा दिनहुँ एक सयदेखि दुई जनासम्म बिरामी आउने गरेका छन् वर्षायामका कारण ज्वरो बान्ता रुगाखुकी लगायतका समस्या लिएर आउने बिरामीहरू केही दिन यता अत्याधिक बढेको पक्ली उपस्वास्थ्य चौकीले जनाएको छ अब पालु अर्पण जनावाजको अर्पण जनावासमा हाम्रो प्रश्न छ यस वर्षको बजेटले कुन क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ला जस्तो लाग्छ य शिक्षा विकास निर्माण सी कृषि अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी आपूलाई पी वा सी टाइप करी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान सकूँ अर्पण जन आवाज को मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने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 हामी स्थानीय अन्तेमा अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला सुना छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच नम्बर सुना छप्पन्न इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्पण न्युज त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु संसारे साथ सुनी रह अर्पण स्थानीय समाचार हमाल हम बिताई नमस्कार